हजुर नमस्कार पाँच मेगा होस र इन्टरनेट अनलाइन शनिबार बाहेक हरेक कहिले राष्ट्रिय लोक तथा दोहोरी गायकहरूसँग कुराकानी रहन्छ भने कहिले केही मेठ लोक सांगीतिक आवाजबाट तपाईँलाई मनोरञ्जन दिलाउने प्रयास हामी गरिरहेका छौ आज शुक्रबार हो र आजको यो श्रृंखलामा विशेष त हामीसँग एकजना राष्ट्रिय लोक तथा दोहेरी गायक हुनुहुन्छ प्राविधिक कक्षबाट र अबको केही समयको साथमा रहने गर्छ बिहान नौ बजीको नेपाल भारी समाचारपछि दस बजीसम्म तपाईँको साथमा लोकसङ्काको यो कार्यक्रमको सुरु ठुला लिएर आउने गर्छौँ र आज हामी एकजना कलाकारसँग कुराकानी गर्छौँ अवश्य पनि तपाईँ सुन्दै गर्नुहोस् अन्तिमसम्म र तपाईँका केही विचार व्यक्त गर्नु छ भने पनि तपाईँले टेलिफोनबाट सम्पर्क पनि गर्न सक्नुहुनेछ फोन नम्बर सुन्न गौन सपन्न पाँच त्रिसठी लाइनमा फोन गर्न सक्नुहुनेछ आफ्ना विचारहरू राख्नको लागि है कार्यक्रमको सुरुवातमा एउटा आवाज राख्छौँ आवाजपछि आजका अतिथि कलाकारसँग कुराकानीको लागि लिएर म सुन्दै गर्नुहोला बस बस न गयो हो समस्या सने थिएउ अहिले बुझ्नी भयो ए मायाेर हिर्छु चन् खुदा सबै नै पाइहो बिहारको सबै लुगा campus धाइया छ इंग्लिश गणित पढाउने धेरै पाइया छ ए अब हामीलाई मायाेर सिकाउन मास्टर पाइया छ हामीलाई नयाँतिर स्वीकाउने मात्र चाहिएको छ पाइकाउनु सुखै सुखै गल्ला केकेटी हरगो जाजीको हुनु छैन दुरी छ सल्लाह बिहारको सबै लुगा कम्बस धाइयस एङ्लिस गणित पढाउने धेरै पाइयास ए अब हामीलाई माया दिन सिकाउनु न मात्र भइया छ ए अब हामीलाई माया दिन सिकाउने मात्र भइया छ एकपइनामा मनमा ए खाली हजुर माया पिरि सिकाउने मास्टरसा आशीभाइ सुपूर्णका लागि स्मृड़ आवाज रमाइलो आवाज राखे तेजस रेग्मी अनि राधि कामको आवाजमा सूचना आवाज आज को कलाकार टन प्रत्यक्ष माया प्रेम सिकाउने मास्टरसा या छ लगायत धेरै चुर आवाजहरू दिनुभएका लोक तथा दोहरी गायक तेजस रग्मी हाम्रो आजको यो श्रृङ्खलामा हाम्रो स्टुडियोमा हुनुहुन्छ आज हामी उहाँसँग कुराकानी गर्छौँ वास्तवमा लोकसङ्गीत क्षेत्रमा के के भइरहेको छ लोकसङ्गीत क्षेत्रमा कसरी शुरूआत गर्नुभयो लगायत उहाँका व्यक्तिगत कुराहरू पनि आजको यो श्रृङ्खलामा हामी कुराकानी गर्छौँ कार्यक्रममा आजको अतिथि कलाकार तेजस रग्मी सेवलामा स्वागत गर्न चाहन्छु तेजसी यहाँलाई स्वागत छ दिन बुढ़ी संग रंग हिजो बल करो भुगा लिड़े रात पिरी बंस बड़े मत कति पीरछ को ठाओ ठालने जस्तो, मलाई रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सुन्दर बस्नु सम्पूर्ण मेरा तमा आदरणीय श्रोताहरूलाई म तेजा श्रेमको तर्फबाट साङ्गीतिक अभिवादन डटाउन चाहन्छु विशेष गरी म नेपालको अधिकांश ठाउँमा घुमेको छु गीत सङ्गीतको लागि होइन विशेष गरी अहिले यो ठाउँको ठाउँ ढल्ने जस्तो मलाई कति प्रिर छ अनि त्यसै गरी घुमपा घुमघुम गीतको प्रचार प्रसारको लागि म र मेरो मित्र दुर्गा सैनी आज यो ऋणु अर्पणसम्म आउने एउटा गीत सङ्गीत नै हो गीत सङ्गीतमा लागेको मान्छे अलिकति यो अब यो सिरियनबेल गीतहरू होइन तिजको बेलामा अलिकति केही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 सबै आवश्यक पर्छ होइन त्यसले गर्दाखेरि धेरै कठिनाइ छ त्यो किसिमको म अहिले भोगिरहेको छु गरिरहेको छु श्रोताहरूको माया पाइरहेछु सन्तुष्ट छु त्यताबाट कहिले सुरु गर्नुभयो साङ्गीतिक यात्रा मेरो साङ्गीतिक यात्रा सुरु गर्नु पर्दा सुरुमा मैले गीत सङ्गीत म सानैबाट गाउँथेँ अलिकति त्योभन्दा पनि म व्यवसायिक प्रोफेसनल तरिकाबाट दुई सालबाट लाएको हुँ सुरुको एल्बम यो मायाको घेरो एकजुनीको है नानीमा आयो साइन तिम्रो मेरो भन्ने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 पारिवारिक सपोर्ट भन्दा पाएको छु पाउनुलाई होइन एउटा कुरो मेरो आफ्नो मलाई छोरोस, होस् भत्कुस् भन्ने किसिमबाट मलाई बचाइ राख्नु भएको छ जे भए पनि मेरो छोरो मेरो भाइ मेरो दिवर नुँ। नुँ। यो यति छि भन्ने नपरोस् भन्ने बनाइसक्नु भएको छ तर गीत सङ्गीतको लागि भनेर अलिकति सपोर्टेड हुन्छ नि अब अलिकति हामीलाई त्यसलाई बाबु मैले एउटा गीत गाएर सुनाएर हजुरलाई सुनाएँ भने मलाई मन पऱ्यो गीत सुनाएम हजुरले हो त्यो जस्तै तपाईँको गीत राम्रो छ भन्दा मलाई कस्तो हुन्छ भने आनन्द आउँछ कि हजुर हजुर गीत ज आफूले सृजना गरेर जस्तो सिक्योस् हजुर तर मैले गीत सङ्गीतमा लाहरू मेरो छोरो लाग्यो गऱ्यो गरिरहेछ बिग्रिएको छैन राम्रै गरिरहेको जे गरिरहेको राम्रै गरिरहेको छ भन्ने अलिकति घर परिवारबाट मैले पाएको छैन तर त्यो मैले चाँडै नै गरिरहेको छु आजका दिनसम्म म माया तपाईँहरूको साथले गर्दाखेरि आज एउटा तेजस रेग्मी भनेर मलाई एउटा सबै थोरै धेरै थोरै मान्छेले चिन्नुहुन्छ होइन त्यो माहौल बनेको छ त्यो माहौललाई मैले व्यापक त्यहाँ गएर एउटा राष्ट्रिय स्तरमै राष्ट्रिय स्तरमा नभएर अन्तर्राष्ट्रिय लेभलमा चिनाउन सकेँ भने आफ्नो एउटा गीत सङ्गीतको पहुँच पार्ले सक्यो भने अलिकति घर परिवारले पनि त्यो बेलामा मेरो छोरो भाइदि भत्तिज राम्रो बनेछ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 त्यो किसिमको त्यो मैले के बुझ्छु भने एउटा गीत संगीत भनेको आफ्नो कला संस्कृतिको जागेर्ना हो होइन जुन संस्कृतिलाई हामीले बचाऊ अभियानमा त्यो जसरी पनि हिँडी हिँडिरहेको अवस्था हो होइन जस्तै यो जुन तपाईँले भर्खरै कुरा उठाउनु भयो यो सङ्गीत रेकर्डिङ सय शब्द सिर्जनाबाट लिएर जब रेकर्डिङ मिसनमा गइन्छ हजुर त्यो समयमा जब तपाईँ स्टार्टिङको समयमा हुनु थियो स्टार्टिङ पिरियडमा चाहिँ अलिकति यो रेकर्डिङ स्टुडियोबाट लिएर चाहिँ हरेक कुरामा चाहिँ अलिकति नयाँ पिँढीहरूलाई चाहिँ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 यो मलाई था थाहा भएन मलाई ल्याएर मैले भाका सुनाएँ कस्तो त्यसलाई शब्द दे, देखाएँ तैँले ठिक छ भन्नुभयो अब कारण मैले भाका सुनाइसकेपछि तँ एरेन्ज गर्नुपर्छ भने मलाई थाहा थिएन होइन म त स्टुडियोमा जाने भाका सुनाएपछि त्यही किसिमको बाजा हुन्छन् होला तर धेरै मान्छेहरू बसेर बाजा बजाउनु हुन्छ होला अनि त्यसै गरी विष्णु माझी अथवा गायिकालाई आराममा बसेर गीत गाउँछ होला भने मैले सोचिरहेको थिएँ मलाई गीत थाहा थिएन थिएन केवल मलाई गीत सङ्गीत मैले एल्बम निकाल्नुपर्छ दोहोरी निकाल्नुपर्छ गीत सङ्गीतलाई माया गर्नुपर्छ भन्ने थियो हजुर त्यसमा मैले त्यो गीत दाहिले मलाई एउटा पेन ड्राइभमा छ मलाई पेन त एरेन्जको बिट हुन्छ त्यो र डमी हुन्छ होइन त्यो पेरेन्ज एरेन्ज मलाई सुनाउनु भयो दाइले तिम्रो गीतको एरेन्ज यो भन्दाखेरि म छको दाई गीत यही भने अनि गीत कसरी गाउँदा यहाँ भने अब बाबु यस्तो यस्तो स्टुडियोमा गएर ट्र्याकमा गाउनुपर्छ अप्ठ्यारोमा चाहिँ मलाई एकदम अप्ठ्यारो लाग्यो सायद म गीत सङ्गीतमा गायक बन्दिनँ होला ट्र्याकमा गाउनु सक्दिनँ मैले होइन गायक बन्दिनँ होला भन्ने त्यो किसिमको भाव मेरो मनमा उत्पत्ति भएको थियो गाउँले मान्छे भर्खर गाउँबाट गाउँ घरमै आमाको काखबाट कहीँ टाढा कुनै ठाउँमा टाढा मान्छे एकदम आमाको त गाउँघरको ऐतिहासमा लागिरहेको थियो मलाई अब कृष्ण गीतमा सायद म हुँदिनँ होला रहन्न होला भनेको थिएँ तर मलाई बिसाडि गीत गाएको छु यसरी पनि मैले गीत गाएको हो त्यसमा हाम्रो त्यो यसरीको गीत फालेर आफैले आफैले हाल्नु भयो होइन कुरा आफ्नो ठाउँमा छ अनि बिसाडिको गीत गाउँदाखेरि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 त्यहाँ आएर बुझेँ कि यो गीत सङ्गीतमा आइसकेपछि भित्र भित्र बुझ्नुलाई अझ के के हुन्छ कसो हुन्छ जस्तो बाहिर रहेछ एकदम अहिले त सहज छ एकदम सहज छ नयाँ भाइहरूलाई पनि मैले धेरै अब छलङ्ग बुझाइदिन्छु सुरुमा कुरा गर्दाखेरि होइन जस्तै हाम्रो चितवनकै हाम्रो एकदम राम्रो हुनु बिना मारेकै हो उहाँ केशव शर्मा हुनुहुन्छ राम्रो एकदम राम्रो प्रतिभा हुनुहुन्छ भोलिका दिनमा राम्रो सिर्जना पाउने भने एउटा राष्ट्रिय स्तरकै कलाकार के बन्ने केशवजी हुनुहुन्छ त्यसै गरी यही क्षेत्रकै हाम्रो योग हाम्रो हमाल हुनुहुन्छ उहाँ पनि राम्रो एउटा प्रतिभा भएको मान्छे हो उहाँसँग मैले काम गरेको छु उहाँलाई मैले सुरुमै यस्तरी नै बुझाइदियो कि मैले एरिनदेखि लिएर एरिन पक्षी सुनाएर बाबुेश्वरी गाउनुपर्छ भनेर डमी एरिज सुनाएर गाउनु लगाएर सहज तरिकाले उहाँलाई बुझाएँ तर अब अब आउने पिँढीहरूलाई त त्यो बुझ्नुहुन्न पर्दैन त्यति मलाई जस्तो समस्या पर्दैन किनकि बुझेर आउनुहुन्छ नि जस्तै अब अन्य कुरा पनि गरौँ होइन श्रोत तपाईँ सुन्नु भएको छ रेडियो अर्पण एक सय चार थोलो पाँच रेडियो अर्पण विषयमा लोक तथा जोफ्रे गायक रेग्मी हुनुहुन्छ हामीसँग अब अलिकति लोकसङ्गीतकै कुरालाई चाहिँ बढी मात्रामा खोदलाउ यहाँनिर होइन तपाईँले सुरुमा कुन गीत गाउनुभयो सुरुमा मैले एउटा लाइभ रेकर्डिङ गीत के अरे रेणु नेपाल क्षेत्रीय प्रसायण केन्द्र पोखरा जहाँ म तेजासिरिङमा आज स्थानमा छु र त्यो व्यक्तिले मलाई बनायो जो गीत सङ्गीतको एउटा द अस्थि धरा पुरुषोत्तम ओपानी कहीँ गएर मैले एउटा हरेक पक्षबाट अस्थिति गुरुबुरुडमा पनि थियो मैले उहाँलाई घरमै गएर भेटेँ पुरुषोत्तम दाजु उहाँको जुन दिन ममा छ त्यो मैले कहिले भुल्दिनँ होइन पुरुषोत्तम्यपानी दाजु मेरो आधुनिक गुरु भैको हाँसी जानु कस्तो हुन्छ यो मोटुटुकुनिदा तिमीलाई गीता सानो भन्ने गीत गीती आवाज मैले रेकर्ड गरेको थिएँ लाइभ रेकर्ड हजुर त्यो गीत अहिले ने पनि नेपालमा बस्छ भोइस टेस्टको विभिन्न भाषा भाषीको गीतमा मलाई पनि दाजुले बोलाएर गान लगाउनु भएको थियो सुनाउनु थोरै मलाई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 किनकि विभि टिपिकल पाराका गाउँमा गाइने भाकाहरूलाई अलिकति बुनेर बनाइएका गीतहरू अहिले आएको छैन होइन अब आउँछ अब पक्कै पनि त फर्कन्छ किन भन्दाखेरि पक्कै नै आमाको आमा गीत सङ्गीत भनेको एउटा आमा हो आमाको आमाको आमा माया केही दिन गुमे पनि फेरि सम्झना आउँछ फर्कन आउँछ पुखुरबाट लगभग एक झन्डै एक वर्ष अलिकति यस्तै पारा गीतहरू आएँ कसैलाई सायद तपाईँहरूलाई पनि अलिकति बुझ्नु भएको छ मैले यो गीत उगीत भन्नु पर्दैन त्यसले गर्दाखेरि अब आगामी दिनहरूमा कुन किसिमका गीतहरू आउने हुन् कस्तो किसिमका गीतहरू आउने भन्दा पनि सबैहरूबाट नि के सपोर्ट गर्नु पऱ्यो भन्दा टिपिकल पाराका गाउँले पाराका लोकदोहोरी गीतहरूलाई अलिकति बढी सपोर्ट गरेर तपाईँ हामीले सिर्जना गरेका ती उसलाई गीतलाई भन्दा अलिकति हामीले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 बाटो छ पपको आफ्नै बाटो छ लोक पपको आफ्नो बाटो छ त्यतापट्टि नगइकन जस जुन गीतले अलिकति लोकदोरी आफ्नो संस्कृतिलाई झल्काउने किसिमका गीतहरू निकाल्नु भएको छ अग्रदाजुहरू अथवा नयाँ भाइ जो भए पनि ती गीतलाई अलिकति बढी प्रचलित एउटा प्रसङ्ग जोड्न मन लाग्यो जस्तै लोक संस्कृति जुन हाम्रो लोक छ त्यसलाई जोगाउने खालको गीत मध्येमा यो माया प्रेम सिकाउने मासु चाहिएको छ पर्दैन मैले एउटा बोल्दाखेरि अलिकति त्यसभित्र गहिरहे भावमा पक्कै पनि सुन्नु भएको छ तपाईँले होइन मायाप्रेम गीत एउटा के हो भन्दा मायाप्रिम भनेको नराम्रो होइन मैले किन भन्दा अलिकति एउटा ठट्टौली पाराको गीतहरू सिरियस अब अहिले विभिन्न हामी यो कार्यक्रम विभिन्न महोत्सवमा जानुपर्छ अथवा मैले महोत्सवलाई टार्गेट गरेको त्यहाँभित्र पनि एउटा के क्लात्म गराएको छु भने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 प्रष्ट सिधै बोल्दाखेरि त mm. सुन्दाखेरि त हो यो त के अरे माया बिन्दुसी कने माटा चाहिएको छ चा, भन्दाखेरि त mm. नराम्रो थिम्स पक्कै नै हुन्छ तर त्यहाँभित्र गइसकेपछि ती पात्रहरूले के भाव प्रकट गरेर होइन त्यसलाई बुझिदिनुहोस् पहिलो दिन श्रोताले पनि बुझ्नु भएको छ मैले धेरै मैले धेरै ठाउँबाट मैले डर लागिरहेको थियो सबैले भने जस्तो कतै मैले घाँसे राम्रोसरी गीत निकाल्ने सबैले मन पराउनु भयो भाइवाईमा गीत निकाल्ने सबैले मन पराउनु भयो अब अलिकति यो गीत निकाल्दाखेरि मलाई अलिकति नराम्रो दृष्टिकोणले हेर्नुहुन्छ कि भनेको तर कसैले हेर्नु भएन किनभने तेजस रेगमी फरक किसिमले फरक धारका गीत निकाल्ने मान्छे हो भनेर त्यो सुन्नमा आयो होइन मलाई खुसी लाग्यो किनभने आगामी दिनमाहरू पनि यस्तै सिर्जनाहरू म पक्कै यस्तो यस्तै योभन्दा बाहिर त म पक्कै पनि जान्न हजुर होइन यहाँभन्दा बाहिरमा जाँदिनँ कि अलिकति किन भन्दा आफ्नो गाउँघरमा आफ्नो टोलमा ग्रामीण ठाउँमा हरेक ठाउँमा नेपाली जुन चल्तीका भाषाहरू शब्दहरू ल्याएर अलिकति सङ्गीत अलिकति मोडर्न होला है सङ्गीतलाई किनभने म आधुनिकतिर जान्न तर दोरीमा पनि अलिकति केही पन गरेर श्रोता सुन्नु भएको छ रेडियो कार्यक्रम लोक श्रङ्गार लोक तथा जोहरीक तेजस्वी हाम्रो यति बेला एउटा आवाज राख्छौँ आवाज पछि हामी केही समय व्यापारिक विश्राम विश्राम पछि पुनः उहाँसँग कुराकानी लिएर आउँछौँ सुन्दै गर्नुहोला मायाले कस्तो भैस हस्ने मान्छे भैरे जस्तो भैस कोही जलाई मान्छ मेरो आत्माले अब कसैसँग पिरालाई मायाले कस्तो भैस हस्ने मान्छे भैरा लागि जस्तो भैस ये जलाई भन्छ मेरो आत्माले अब सँग सुन्दे एक से नाच माया है त्यो पनि सोध्ने कुरा हो र त्यसो भए बिहे गरौ न त नै तिदीको बिहे नै भएको छैन त्यसो भए पल्सर बाइक बाइकमा घुम्न जाउ न तर बाइक खोइ त एकै छिन है म आशीर्वाद अटोमोबाइल्स प्रणालीबाट बाइक लैहाल्छ नि हजुर हमारा सेवा पल्स से एन एस बाइक दुई सी सी का पलसर बाइक मज्रो विश्वक सर्वाधिक बिक्री एक पचास सीसी का डिस्कभर बाइक एक सी एक सीसी का एक सीसी, एक सी का प्लाटिना बाइक का साथ ही जिनेस पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्षवी मिस्त्री द्वारा सर्विसुक्न हो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 आय मर लगे गैस्ट्रिक अर्कने दुख्ने गोडा झमझमाने के समस्या आईलाका पतंजलि नानी हम पर्सा बजार सिनेमा रोड में प्रसिद्ध डॉक्टर परामर्श को साथ में विशेष उपचार हो तुरंत पतंजलि तिर जाऊ हाम्रा सेवाहरू पेट छाती बाथरोग नसा बाल बालरोग स्त्री तथा प्रसुति छाला रोग साथै पानी बग्ने पाठीघर सम्बन्धी तथा धुख्ने प्यारालाइसिस निसन्तबन्धी सम्पूर्ण उपचार गरिने एलर्जी चाया पोतो डन्डी फोर सुगर मुद्धपना तनाव अनिन्द्रा जुनसुकी रोगको बारेमा उपचार गरिने र खानपान योगा प्रणायम सम्बन्धी डाक्टरहरूद्वारा विशेष परामर्श सेवा दिने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 यसरीौ नै त मैले के गरौ मैले कतिचोटि भनिसकेँ तिमीलाई मनोकामना अटो वर्कसप माने गएर गाडी बनाऊ भनेर कहिले सुन्ने होइन अब त खुसी हौ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 हमारा विशेषता बचत उच्चतम ब्याज दर दिन पटकन रा सकने सुविधा आंतरिक भाग में पठाउन सकिने सुविधा घर कर्जा व्यापारी कर्जा गाड़ी कर्जा सुन कर्जा छिटो छर सुलभ ऋण लगानी सुविधा निःशुल्क सेवा बैंकिंग ग्यारे एस एम एस एटीएम सेवा बैंकिंग सेवा बिहान नौतीस देखि पांच बजे विश बैंक लिमिटेड रत्नगर एक बकुला नगर नगर पालिक का कार्यालय को आडे फोन शून्य छपन्न पांच चार सौ नौ नारायणगढ़ शाखा फोन शून्य छपन्न पांच सत्तरी दुई सह सत्रह विश्व विश बैंक बैंक शत प्रतिशत गारंटी का साथ आयुर्वेदिक उपचार छुटने दस केजी सम्मीर को मोटोपन घटने चार इंचाई बढ़ाने डॉक्टर आयुर्वेद दस केजी सम्म मोटोपन बढ़ाने कपाल झर् रोकी तुरंत उंग फाइबर चौरीपना हटाने लैंड कम अनुहार शरीर गोरो बनाने अनाई बिम्बो रूप अमृत फिड़ लो अनुहार छाया पोतो डी फोर एंजिलीप क्रीम हार जोड़ने ना चापी बात समस्या को समस्या को लगी आयुर्वेदिक उपचार साथ ही कहां जनपा दुई टाड़ी हंगक बजार प्रोपराइटर तारा खड़का फोन शून्ना छपन्न पांच बैसठी दुई सह बयासी मोबाइल अंठानब्बे चार तिरपन एक चालीस चार सी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 हजुर केही समयको यसमा ठुलो व्यवहारिक विश्रामपछि फेरि पनि स्वागत छ तपाईँ सम्पूर्णलाई लोकसङ्घार सुन्नु भएको छ तपाईँको मनको आवाज रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट र ब्लग लिस्ट डट कमबाट पनि हामीलाई सुन्नु भएको छ है तपाईँसँग देख्ने आजबाट सुन्छु आज हामीसँग राष्ट्रिय तथा लोकजोखोडी गायक तेजस रग्मी हुमा उहाँसँग कुराकानी गरिरहेका छौँ त्यसपछि फेरि पनि स्वागत छ धन्यवाद जस्तै लोकसँग के कुराकानी गरौँ हजुर होइन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 र अब के भन्छु भन्न चाहन्छु भने भिडियो किने आएको छैन भन्दा भिसडी यसको बजारमा निस्केको छैन सम्भवतः दसैँमा भिसडि निक्लन्छ मेरो अर्को एउटा बाइबाई बाइबी मायाको दोस्रो भाग गीतसँगै समावेश गरेर भिसुडी निस्कन्छ त्यसले गर्दा हामीले पहिले आउट गरियो भने अलिकति आफ्नो व्यवसायलाई पनि ध्यान दिनुपर्छ होइन पहिलो आउट भयो भने हेर्नुहुन्छ त्यो फेरि पछि अलिकति किनेर हेर्ने ठाउँमा त्यसै हेर्नुहुन्छ हामीलाई किनभन्दा अलिअलि आफ्नो कमाइ पनि हुनु पऱ्यो होइन उसलाई आर्थिक पक्षलाई पनि ध्यान दिनु पर्यो त्यसले गर्दा गुडिया छैन मेरो आगामी योजनाहरू अब अहिले वर्तमान परिप्रेक्षमा त के अरे गीत छ होइन दुईवटा गीत हाम्रो ठाउँको ठाउँ जुन गीत गाएँ त्यसमा पनि मेरो आदानी दादा अनिल अधिकारी दादा अनि त्यसरी रमेश लोनिदा जो आफ्नो लो एउटा व्यवसाय व्यावसायिक भएर पनि एउटा गीत सङ्गीतको मायाले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 के अरे माया मलाई मास्टर चाहिएको भने थिएँ मास्टर पनि आउनु भएन है हजुर सिक्नको लागि तेजस मास्टर हो भनेर मलाई मसँग क्लास लिनको लागि अरू अन्य चेलाहरू पनि आउनु भएन हजुर <laughs> त गीत के सुन्नु मात्रै भयो कि जुन किसिमको गा गाएँ लेखेँ सुन्नको लागि मात्रै भयो श्रोताले मन पराउनु भयो कहिले कस्तो हुन्छ अन्तबाट त भएन अब तेजसबाट भयो कि भएन भन्ने कुरा अब मबाट पनि भएन भनौँ न भएन भनौँ न त्यसबाट पनि भएन है अब अन्तिममा छौँ कार्यक्रम गरिदिउँमा केही प्रश्नहरू तपाईँको लागि छन् सबभन्दा आफैले गाएको मनपर्ने गीत कुन मैले गाएको मनपर्ने गीत एउटा एक्लै अमृत्यो जुनिभरलाई हो भने त्यो पिरोी निष्ठुरे किन धोका दियो भन्ने साह्रै मनपर्छ सा। हजुर त्यो पोहोर एक वर्ष पहिला गीत आएको थियो अलिकति श्रोताहरूले सुन सुन्नुभएको छ पक्कै पनि ऋणी अर्पणबाट पनि बज्छ त्यो हजुर त्यो गीत मनपर्छ मलाई त्यही नै हो अनि सबभन्दा मनपर्ने गायक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 उहाँसँग मैले काम गर्ने पाएको छैन तैपनि अब आगामी दिनहरू उहाँसँग म काम गर्छु जुना शिरिषको आवाज मलाई असाध्यै मनपर्छ त्यसै गरी तपाईँहरूलाई मनपर्ने ठाउँ मनपर्ने ठाउँ मलाई बाल्मुङको बिना मारे जहाँ तेजासिरे जन्म भएको थियो हजुर अनि सबभन्दा बढी मारेँ कसलाई मैले आमालाई गर्छु हजुर आमाला हजुर अनि सम्झाउनु पर्ने व्यक्ति सम्झनु पर्ने व्यक्तिहरू धेरै हुनुहुन्छ धेरै किसानले म पक्कै पनि सक्दिनँ समयको पावनलाई हेर्नुपर्छ होइन मैले मेरो आदरणीय दाजु पुरुषोत्तमी दाजुलाई सम्झना चाहेँ फेरि वस्तु दाजुलाई सम्झना चाहेँ त्यसै गरी हाम्रो अनिल अधिकारी दाजुलाई सम्झना चाहेँ त्यसै हाम्रो रमेश लोहन दादा मेरो प्यारोभाइ सूर्य ढकाल अन्त यहाँ स्टे क्षेत्रको दादा हुनुहुन्छ हुनु त बागलुङ्गो भर उहाँको पनि हाम्रो हेमराजा तेह्र दाजु हुनुहुन्छ उहाँले पनि मलाई धेरै सहयोग गर्नुहुन्छ हरेक गीत सङ्गीतको लागि होइन त्यसै गरी केशव भाइ भयो अनि त्यसै एस धमाल अनि मैले धेरै विशेष तरिकाबाट सम्झन चाहेँ दुर्गा मराज सैनी जसको साथ र सहयोगले आज तेजस तेगिमले आजको दिनमा सहयोग मिलेको छ भोलिका दिनमा हामीले ठुलो योजना लिएर ठुलो गीत सङ्गीतको लागि एउटा अन्य एउटा पृथक शैलीबाट प्रस्तुत हुने भनेर हामी दुईजना दुई भाइ हिँडिरहेका छौँ सङ्घर्ष गरिरहेका छौँ सँगै यात्रा हुन त मेरो एउटा गीत सङ्गीतको यात्राले मेरो सिनियर हुनुहुन्छ होइन दुर्गा मलाई सम्झा चाहेँ र सम्पूर्ण सम्पूर्ण हाम्रो रेडियो अर्पण सुनेर बस्नुहुने मेरा आदरणीय बुबाआमा दाजु बेला दिदीबहिनीहरू श्रोताहरूलाई सम्झना चाहेँ र रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघात सु सुनेर साथ दिनुभयो धेरै धन्यवाद अनि के हाम्रो प्रविधि कक्षबाट हाम्रो रिजान जिल्लामा तपाईँलाई पनि धेरै धेरै हुन्छ आफ्नो व्यस्त समय हामीलाई उहाँ हुनु थियो लुक तथा दोहोरी गायक तेजस रोगिमी आजको यो श्रृङ्खलामा उहाँसँग कुराकानी गर्यो अवश्य पनि आजको श्रृङ्खला कस्तो लाग्यो सुझाव सल्लाह अनि प्रक्रियाको लागि सुन्न सपना तिन फोन गर्न सक्नुहुने रहेछ हामी कार्यक्रमको अन्तिममा छौँ सु। सुनर साथी ताविधिक मित्र रिजनलाई विशेष धन्यवाद र आजको अतिथि लुक तथा दोहोरी गायक तेजस रोगिमीलाई विशेष धन्यवाद प्रस्तुतिबाट कसैलाई काम छैन तिमीलाई पनि सम्झेर काम छैन तिम्रो पनि भन्ने भएन तिमीले धोका दिएर गएको कसै राई नि भन्ने भन्ने झोका दिए कसई राइडी भन्ने तिमले झोका दिए गए कसई राइडी तर चीर परिचित अस्पताल ओम साइरम अस्पताल का बिसु...